तिनीहरू भन्छन् होइन महाराज होइन हामीले ठग्या होइन हजुरलाई हो जो क्याक होइन यदि होइन हाम्रो भनाइमा हजुरलाई भरोसा लाग्दैन भने प्रहलादीलाई नै सोधिब्छुस् भनेर तिनीहरूले भने त्यसपछि हिरण्य कसिबुल आचार भयो कुराले कुरालाई मान्नलाई यस दुष्टलाई यसैमा छोड्छु र आगमा जलाएर मार्छु भनेर ठुलो कुण्ड तयार गराएर त्यहाँ हर हर बल्ने वस्तुहरू राखेर रा। जलाउन लाग्यो फेरि एक कुरा उठाए होइन बालक आगाको स्पर्श हुने बित्तिकै उफ्रेर निक्लेर भाग्न सक्छन् यिनलाई पक्रेर को बस्ने एउटा त्यस्तो चाहियो भन्दा कसले सक्छ त त्यस्तो गर्न जस जसको असर जसमाथि काम आगको असर हुँदैन त्यही हुनसक्छ त्यस्तो थामेर बस्ने भन्दा को छ त त्यस्तो भन्दा ढुन्डा राक्षसी होलिका हेरण्ने कसेपी बहिनी यदि उसले पक्रिएर बस्यो भने त्यो हुन्छ भन्ने कुरा आयो र ढुन्डा राक्षसी होलिकालाई पक्रिएर बस्ने बनाइयो हर हर हर हर बल्ने वस्तुहरू राखेर त्यो राक्षीले काखमा पक्रेर बसी प्रहलादजीलाई सल्काइयो त्यो आगो दन्दनी आगो भलिया छ प्रह्लादजीका मुखबाट त्यही किर्तन प्रभुको निरन्तर करुण किर्तन गुन्जित भइराखेको छ श्री कृष्ण गोविन्द सचिदानन्द भगवानको अब त्यो आगोको बिचमा पनि नगिचे उभिएर हेर्ने कस्य राख्या थियो प्रह्लादी किर्तनमा मग्न हुनुहुन्थ्यो दनधनी धन्की राख्या थियो आगो प्रह्लादी भन्नुहुन्छ बुवा यसमा हजुरले आश्चर्य केही नमान्ने यहाँ आगाको अनुभूति नै छैन हजुरले थान्या होला मलाई पोल्छ अनि म भाग्छु भनेर मलाई पोल्ने कुरै नगरौँ राम नाम जप त भए सर्वताप समानैक भेषजम पश्य तात मगा गात्र सन्नि धौ पा गोपी सलिलाए त्यही धुना मलाई त लाग्छ कि यहाँ मलाई कमलको पुष्पहरूको सुन्दर शीतल छाया सय बनेको होस् त्यसमा म पल्टेको हुँ माथिबाट पंखा लगाइ होस् मलाई शीतलता सिवाय केही अनुभव छैन पिताश्री यो अर्थ केही होइन प्रभुका पावन नामको अनन्त महिमा हो भनेर प्रह्लादजी भन्नुहुन्थ्यो देख्दा देख्दै बहुत ठुलो चितकारभित्रबाट आयो चिताको बिचबाट तँ राक्षसी जलेर खरानी भाइ प्रहलादजी आनन्दसँग प्रभुको गाई गाइरहनु भएको थियो हेरण्य कसैकोले आश्चर्यको सीमा रहेन यसलाई त केही गरे नमारिने रहेछ भनेर त्यहाँबाट लगेर सर्पहरूका बीचमा राखो एकदम फँड फुलाएर डस्न तयार भएको मुद्रामा रहेका नागहरू सर्पहरूका बीचमा प्रहलादजीले तिनमा पनि प्रभुकै दर्शन गरेर वन्दना गर्नुभयो प्रभु हे नागरूपधारी हे सर्परूपधारी हजुरको यो स्वरूप कति राम्रो हेरण्य दुष्टलाई त यसलाई त नागले पनि डस्ता रहेनछन् सबै ती फाँडा झुकाएर शि शिथिल बनेर बस्छन् यसलाई त नागले पनि डस्दा रहनेछन् सर्पले पनि खाँदा रहेनछन् म यसलाई नरभक्षी बाघ शेरहरूका बिचमा लगेर यसलाई मार्छु भनेर त्यहाँ लगेर तिनका बिचमा पुर्यायो त्यसपछि पनि प्रहलादजीले तिनमा पनि भगवानकै स्वरूप देख्नुभयो प्रभु हजुरले कति सुन्दर विभूतिको वर्णन गर्नुभएको छ मृगण हम् चम म सिंह हुङ भनेर हे सिंह हरी हरि कति सुन्दर हजुरको यो स्वरूपहरू वन्दना छ हजुरलाई भनेर हरिरूप दर्शन गरेर त्यहाँ पनि वन्दना गर्नुहुन्छ ती पनि पंजा फैलाएर बसेका थिए महान मा, महान् क्रुद्ध रूपमा शिथिल भएर शिर झुकाउँछन् अरे बाबा केही गर्दा यसलाई मारिने भएन भनेर उसले अन्तमा कालकुट विष प्रयोग गरेर मार्न खोज्छ कटोराभरि कालकुट लैजानु दिनु यसलाई चरणमृत बन्नु यसले सोधो भने तेरो भगवान्को चरणमृत बन्नु विष भन्ने आभास नमिलोस् भनेर सजग गराएको थियो दानवहरूले कटोरा भरेर कालकुट विष लगेर राखे प्रह्लादजीका सामु प्रहलादीले सोद्धाखेरि चरनाम ऋतु भनेर प्रभुको चरणाम ऋतु प्रह्लादजी भनेर भन्ने बित्तिकै गद गद भएर रोमाञ्चित मुद्रामा अकाल मृत्यु हरण सर्व्याना पुनर्जन्मन भन्दै गद गद कण्ठले पान गर्नुभयो प्रह्लादीले त्यत्रो कालकुट विष कहाँ गयो पत्तै भएन रौसम्म बाँगो पार्न सकेन त्यसले हेरे नै कसैको आश्चर्य चकित यसलाई केही केही भएन हेर कालकुट बिषको स्पर्छन् प्राणीहरू हावाको स्पर्शले किनकि भगवानले आफ्ना भक्तको बचावको लागि सम्पूर्ण बिस आफै पिउनु पक्तवत्सल भगवानको भक्तवत्सल भगवानको त्यसपछि हिरण्य विचार विचार अब मेरो अन्तिम प्रयोग गर्छु अन्तिम शक्तिको आफ्ना बडे बडी सङ्ग्राम भूमिहरूमा प्रयोग गर्ने विशाल तलबार थियो हिरण्य कश्यपको त्यसलाई उठाएर देखाउँदै भन्नु प्रहलाद यस खम्बामा तेरो भगवान् छ कि छैन भन प्रहजीले भन्नुभयो गीताश्री जसको नाम विभू छ जो सर्वेश्वर हुनुहुन्छ उहाँ हुन यस खम्बामा नहुने कुरै छैन मेरो प्रभु यस खम्बामा पनि हुनुहुन्छ भन्नुभयो हुन प्रह्लादजीले लौ त त्यसो भए त तेरा भगवानले भनेर जो खड्ग जहाँ प्रहार गर्न आँट्यो धार त्यतिकैमा खम्बा फुट्यो ठुलो आवाज भगवान नृसिंह प्रकट हुनुभयो नृसिंह भगवानको नृसिंह भगवानको देवताहरूले पुष्पृष्टि गरे जय जयकार गरे गोविन्द jay jay nar singh kripa hare jay jay nar singh kripa hare jay jay nar singh kripa hare govind hare सिंह भगवानी रामे यसरी प्रभु प्रकट भएपछि हिरण कसिपु तसित हुन्छ भगवानले त्यसको अन्त गरिदिनु हुन्छ प्रह्लादजीको रक्षा गरिदिनु हुन्छ अब यी पावन सन्दर्भहरू सँगसँगै सप्तम स्कहरू सकिन्छ श्रीमद भागवतको भावमय स्वरूप हेर्दा सानो आकारमा भए पनि त्यो सानो छैन जति भनौँ भनिरहौँ जस्तो लाग्छ छिचोल्न मुस्किल पर्छ अष्टमस्कन्द मनमन्तरको वर्णनहरूले परिपूर्ण छ भरिएको छ महाराज जी पिपासु भनेर अति उत्सुक मनले सुन्नुहुन्छ सोध्नुहुन्छ गुरुदेवलाई परमहंस कुल चूडाम स्वामी लाई महाराज परीक्षाजी भन्नुहुन्छ गुरुदेव हजुरले मनु मनो महाराजको वंश विस्तारपूर्वक बताउनुभयो मैले सुने जहाँ बढे बडे विश्वपालक भगवत रूपहरूको आविर्भाव भयो त्यस्ता विभिन्न मनमन्तरहरूका प्रसङ्ग म सुन्न चाहन्छु स्वयम्भू मन महाराजको त सुने मैले उहाँको वंश पनि विस्तारपूर्वक सुने मनमा कुन कुनमा मन कस्ता कस्ता को को व्यक्तिहरू भए मनको रूपमा म जान्न चाहन्छु यदि अन्तरे ब्रह्मण भगवान् विष्णु भावनागते ती सबै प्रसङ्गहरूमा सुन्न पाउँले निवेदन गर्नुभयो सुखदेव स्वामीका चरणमा परमहंस कुलचूाम सुखदेव स्वामी भन्नुहुन्छ महाराज परीक्षितजी हजुर श्रोता मोबक्ता भएर अहिले जो कथा चल्दैछ सातौँ मनमन्तरमा वैवस्वत मनमन्तरमा अहिले योभन्दा पहिला निकै ठुलो सङ्ख्यामा मनमन्तरहरू भएका छन् मनुहरू र को मनु कसरी आउनुभयो उहाँले कसरी रक्षा गर्नुभयो जगतको पालन गर्नुभयो प्रजा वर्गको यो सबै म निवेदन गर्छु सुरुदेखि नै हजुर श्रोता म भएर अहिले चलिरहेको भागवत कथाभन्दा अगाडि छवटा मनोहरको पालो गइसकेका छ अहिले सातौं मनमन्तरमा हामी छौँ आध्यस्तै कथित हो यत्रो देवादे नाम चाहिँ सम्भव पहिला स्वयंभूमा हुनुभयो जसका आकुति देवहुति प्रसुती जस्ता कन्या रत्नहरू थिए ती सबै प्रसङ्गहरू भइसकेका छन् महाराज स्वयम्भू मनो महाराज परम भक्त हुनुहुन्थ्यो सुनन्दा नदीको तटमा बडो लामो समयसम्म उहाँले तपस्या गर्नुभयो श्रीमन नारायण नारायण नारायण राण नारायण नारायण श्रीम नारायण नारायण नारायण नारायण श्री श्रीमण सच्चिदानन्द भगवान् को महाराज स्वयम्ब मनुले जब तपस्या सुरु गर्नुभएको थियो दुष्टहरूले आए असुरहरूले आएर आतङ्क मचाउन थाले प्रभु श्री हरिलाई पुकार्नु भयो स्वयम्भू मनु महाराजले र भगवानले आएर ती सबै विघ्न कार्यहरू आसुरी स्वभावका उपासकहरूलाई निवारण गरिदिनु भयो महाराज स्वयम्भू मनु महाराजको तपस्या पूर्ण भयो इस पछाड़ी अरु मनमतर अरुण अरु मनु महाराज अरु का पालाज पर बड़ा सुंदर भावना पूर्ण तपस्या प्रजापालन का कार्य मनु महाराज ने मन विभिन्न मनमतर अब दोसरा मनु महाराज स्वारो नाम कर पुत्र दुमान सुषेण रोचिष्मान आदि उनका जना अत्यन्त प्रभावशाली पुत्र थिए प्रत्येक मनमन्तरमा ऋषिहरू बदलिन्छन् सप्तर्षिहरू प्रत्येक मनमन्तरमा इन्द्र बदलिन्छन् प्रत्येक मनमन्तरमा देवताहरूका अलग अलग पालाहरू आउँछन् ती स्वारोचिस नाम गरेका दोस्रा मनको पालामा रोचन नाम गरेका इन्द्र थिए देवताहरू तुषित आदि कहलाउँथे ऊर्जास्तम्भ आदि ऋषिहरूको सप्तर्षि बन्ने पालो आएको थियो त्यस बेला वेदशिरा नाम गरेका ऋषिकी तुषिता नाम गरेकी पत्नीबाट त्यस बेलामा विभू नाम गरेर भगवान प्रकट हुनु हो दश्याम जज्ञ तत्व देव विभू विश्रुत र उहाँले विभू भगवानले अठासी हजार ऋषि लगायत समस्त भगवत भक्तहरूलाई उद्धार गर्नुभयो कल्याण दिनुभयो प्रदान गर्नुभयो कल्याण सुरक्षा गरिदिनु भयो यसरी दोस्रा मनमन्तरको पालो गयो तेस्रो मनमन्तरमा उत्तम नाम गरेका प्रियव्रत महाराजका पुत्र मनु बने उनका पवन श्रेञ्जय यज्ञहोत्रा आदि गरेका दसजना पुत्र थिए वशिष्ठ ऋषिका पुत्रहरूको पालो प्रमद आदि गरेकाहरूको पालो त्यस सप्तर्षि बन्ने आइपुग्यो त्यस मनमन्तरमा उहाँहरू सप्तर्षी बन्नु हो त्यस मनमन्तरमा पनि धर्म कि सुन्दरीता नाम गरेकी पत्नीबाट भगवान पुरूषोत्तम सत्यसेन नामले प्रकट हुनु हो र सम्पूर्ण लोकलोकान्तरको रक्षा गर्नु हो महाराज परीक्षितजी चौथा मन महाराज तामा नाम गरेका भए पृथ्वी ख्याति नर केतु इत्यादि उनका दसजना पुत्र थिए त्यस बेला देवताहरू सत्यक हरिवीर इत्यादि कहलिए ज्योतिर्धाम आदि गरेका सप्तर्षि कहलिए र त्यस मन्वन्तरमा पनि महाराज हरिणी नाम गरेकी हरिमेधा ऋषिकी पत्नीबाट हरि नामले प्रकट हुनुभयो र गजेन्द्रको उद्धार गरिदिनुभयो महाराज